हातले चुरोट ताने अर्को हातले बोतल कुलतैमा फसे म तीले आखा सन्काइ सानीले इज्जत गयो पिउने पानीले होतलको पानीले आँखा सन्काइ सानीले इज्जत गयो पिउने पानीले होतलको पानीले मगम साल ठाड़ो बोतल देखने सातल को पानी लेतल को पानी लेतने बोतलको पानीले कैसानीले पैसा पानीले हजुरबाले भन्ने गर्थे तैदुत खानु नाति तर मलाई तैदुध भन्दा खोर्के जाने बोतलको पानीले आँखा सन्काइ सानीले इज्जत गयो पिउने पानीले बोतलको पानीले आँखा सन्काइ सानीले इज्जत गयो पिउने पानीले दुधै खाँदा यो शरीरमा लाग्ने कहिले कहिले बोतलको झोल खाएपछि च्यापै लाग्छ सानीले इज्जत गयो पिउने बानीले बोतलको पानीले आखासन इज्जत गयो पिउने बानीले पानीले आका सङ्कै सानीले पैसा सक्यो त्यो के पानीले किन मलाई यति धेरै माया बोतलको पानीले आखा सन्काइ सानीले इज्जत गर्यो पिउने पानीले बोतलको पानीले आखा सन्काइ सानीले इज्जत गर्यो पिउने पानीले साँझ बिहान नभनेर जहिले पसल खोल्छिन् उदाहरणी दिन्छन् गाठे हाँसी हाँसी बोल्छन् आखा सन्काइ सानीले इज्जत गयो पिउने पानीले पानीले आखा सन्कानीले इज्जत गयो पिउने पानीले कै सानो नै पैसा सधैँ पानीले आखा सन्काइ सानीले इज्जत गयो पिउने पानीले होतलको पानीले पैसा छ डो पिउने बानी पानी रे आकाशन कैसन पैसा छ